सूच चा, लचे चा, निश्चित चा। सत चा, निर्विक मनमा विश्वास चा। गीत चा, संगीत छह को रंग छोज छो रेडियो विजय Radio Vision. Tapai भिजन radio, tapai तपाईँकै आवाज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 तपाईँ हामीलाई रेडियोभिजन एकानब्बे दशमलव छ मेगा अर्थ इन्टरनेट अनलाइन रेडियोभिजन डट डट अनि हाम्रो पात्र एप्लिकेशनभित्र रेडियो भिजन सर्च गरेर संसारको जुनसुकै कुनामा रहेर एकै साथ सुनिरहनु भएको छ तपाईँले कार्यक्रम सुन्न छुटाउनु भयो भने तपाईँले विभिन्न माध्यमबाट डाउनलोड गरेर सुन्न सक्नुहुन्छ हामी प्रत्येक हप्ता कार्यक्रमको फेसबुक पेज स्प हामीले राखेको लिङ्कमा क्लिक गरेर तपाईँले डाउनलोड गरेर सुन्न सक्नुहुन्छ त्यसै गरी रामशर श्रेष्ठजीको ब्लग चिसापानी नेपाली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 जस अन्तर्गत विगत केही श्रृंखला अघिदेखि हामी साहित्यकार सानु शर्माको बन्यास अर्थको वाचन गरिरहेका छौ अर्थको आज श्रृंखलाको वाचन हो कार्यक्रम स्पर्थको वाचन बाह्र श्रसम्म आइपुग्दा कथाकि मुख्य नायिका जिया एउटा संकटग्रस्त अवस्थामा आइपुगेकी छिन् तर पनि उनको बहादुरी उनको आँट हिम्मतका अगाडि कसैको केही चल्न सकेको छैन आफूलाई अर्थ जस्तो एउटा महत्वपूर्ण संस्थाले संस्थाको सम्पूर्ण जिम्मेवारी सुम्पेर संस्थाका प्रमुख जिम्मेवारी व्यक्ति अस्ट्रेलियामा छँदाखेरि नै आफू एक दिन पारिवारिक कारण व्यस्त रहँदाखेरि अर्थमा हंगामा मचिएको छ एउटा सानो हेलचिक्रे का कारण एउटा व्यक्ति मृत्युको मुखमा पुगेको छ एउटा गल्तीलाई सुधार गर्नका लागि र सो गल्तीलाई भरपाई लिनका लागि निक्कै ठूलो जोखिम अर्थ पब्लिकेशनमा जिया र जियाको टिमले बोगेको छ जसको फलस्वरूप उनीहरू अहिले पुलिसको हिरासतमा पुगेका छन् सो कथा हामी आइपुगेका छौ एघार श्रृंखलासम्मको अन्त्यसम्ममा कार्यक्रम स्पर्शमा साहित्यकार सानो शर्माको उपन्यास अर्थको बाह्रौं श्रको वाचन अब शुरू हुन्छ जीवना सरको आक्रोश साबुनको फिच जस्तै बस्यो ओठमा उदाउन तत्पर मुस्कानलाई जबरजस्ती रोक्दै उहाँले भन्नुभयो जेलमा बसेर ससुरालीको मेजमानी पाइन्छ त मैले त सुनेको थिएँ कि खान पिउन त जेलमा पनि दिन्छन् भनेर तर तर यार यो जेल कहाँ हो र यो त प्रिजेल पो हो त दिवान्शुले हाँस्दै भन्यो जीवना सर सायद हामीहरूको चिन्तित र दिनहीन स्थितिको कल्पना गर्दै त्यहाँ आउनुभएको थियो तर त्यहाँ हामीहरूलाई सामान्य देखेर उहाँ ढुक्क हुनुभयो उहाँले समीर दिवांशुको कुरातिर ध्यान नदिँदै भन्नुभयो जियाकान्थ तिम्रो शंका निरथक थिएन पुलिसले हिजो अर्थको आजको सबैप्रति जफत गरेर नै हाम्रो लिगल एडभाइजर कानूनी सल्लाहकार केन्द्र विक्रम सर डाइरेक्टर अफ अर्थ च्यानल मा आनन्द सर जंगजी र अरू पनि थुप्रैजना यहाँ आएका थियौँ तर पुलिसले हाम्रो कुरा सुने भो आजित भएर मैले आदेश सरलाई फोन गरेको तर उहाँ त हिँडिसक्नुभयो रे त्यहाँबाट हतास निराह हामी यहाँ र उहाँ यसको पछि र उसको पछि लागिरहेका थियौँ तर अब त केही गर्नै नपर्ने भो अर्थको चमत्कारको अगाडि पुलिस त के यिनका बाउलाई पनि झुक्न कर लाग्ने भयो के भएर त्यस्तो मैले उत्सुक हुँदै सोधेँ झोकमै मैले हिजो सहरबाट निस्कने सबै पत्रिकामा फोन गरेर बेद्रा सरको इन्टरभ्यूको आधारमा तिमीहरूलाई पुलिसले समातेर लगेको खबर दिएर भनेथे आज अर्थको भने। पाल तर यदि हामी एकजुट भएनौ भने भोलि तपाईँहरूमध्ये कसैको पनि पालो आउन सक्छ अर्थमा जे थियो त्यो त छँदै थियो बाँकी पत्रिकाहरूले छापेको तिमीहरूको गिरफ्तारीको खबरले डाइनामाटको काम गर्यो नतिजा सारा स्कूल कलेज संघ संस्थान उल्टिएर पुलिस प्रधान कार्यालय अगाडि धरना दिन पुगेका छन् कुरा बुझेर आउनेहरू त छन्, छन। कुरै नबुझी भीड़मा सम्मिलित हुनेहरू झनै धेरै छन् जियाकान्त पुलिसको हालत त हेर्ने लायक छ विद्रोहमानको विरूद्ध गुनासो गर्न र न्याय माग्न आउनेहरूको लस्कर यत्रो लामो भएको छ कि अब उनीहरूलाई हप्काएर धपाउन गाह्रै हुनेछ अब यिनीहरू सफाई दिइरहेका छन् कि हामीले कसैलाई गिरफ्तार गरेका छैन केवल सोधपूछको लागि मात्र उहाँहरूलाई यहाँ लिएर आएका छौं अखबारको आवाज शक्तिशाली हुन्छ मलाई थाहा थियो तर यति शक्तिशाली हुन्छ यो मैले अहिले मात्र थाहा पाएँ सायद त्यसैले नै होला बन्दुक र तोपसँग नडराउने हिटलर जस्तो व्यक्ति समेत अखबारको आवाजसँग डराउँथ्यो जीवना सरको भनाइ मिथ्या थिएन पुलिसको ढाकछोप केही काम लागेन दिउँसोको एक बज्दा नबज्दै पुलिसले विद्रोहमानलाई गिरफ्तार नगरी सुखै पाएन करिब दुई बजे मर पुगे हिजो बिहान को मेकअप मेरे अनुहार अजसम थी किए न मैं ठह थे तर शरीर में झीलिमिली साड़ी तैं थ कपाल त मैं खोले गुजुल्टो बनाई सके थे तर हाथ गाड़ा मेहंदी ने असुविधा महसूस कराई रखे थी मैं बेल बजाऊंदा पे मानी ढोका खोले मैं अगाल आए मैं डरसंग अले उ कंपन महसूस करें मेरे मन करुणा भरिय बच्चा मठीक छु डोट वरी भले आंसू पुस्ते म उसले मसँग अलग भएर बोल्दै गरे कि मेरो मुखमा आफ्नो हात राख्दै भनी दे आजसम्म मैले तैँले भनेको सबै कुरा मानेकै छु आज म चाहन्छु कि तँ मैले भनेको कुरा मानिदे प्लिज दे, दे। मान्छेस् नि मैले केवल टाउको हलाएर स्वीकृति जनाएपछि उसले मेरो मुखबाट आफ्नो हात हटाउँदै काँतर सुरमा भनी आज केही बेर मसँग आफ्नो जिम्मेवारी र व्यक्तित्व साँटेर हेर केही घण्टाको लागि मलाई जिया बन्न दे अनि तँ मानि भनी दे नत्र तँ कहिले सुस्ताउन सक्ने छैनस् अनि मलाई डर छ कि तँ यसरी नै दौडिरहेस् भने एकदिन हामीले तँलाई गुमाइदिनेछौँ दे बालाई गुमाउँदा त तँ थिइस चट्टान बनेर हामीलाई थामने ओद् दिने तर यदि तँ नै रहनस् भने के गर्छौँ हामी मानी मैले थरथराउँदै उसलाई अझै डरासँग गाले हामीहरूलाई जिया बन्ने बन्न सक्ने र न खोबी छ न हौसला त्यसैले म आज एकै क्षण मानी म तैले भनेको सबै मान्छु बाबा तँ यस्तो कुरा नगर प्लिज निकै बेर हामी एकअर्कालाई अगालेर त्यहीँ ढोकामा उभिरह्यौँ मानिले मलाई आफ्नो हातले खाना खुवाए म आँसु र खाना सँगसँगै निलिरहे खाना खाँदा खाँदै कति बेला निधाएँ म आफैले थाहा पाइन म बिउ जाँदा सात थियो म हतार हतार अर्थमा जानको लागि तयार भएँ तर मानिले हात जोड्दै भने आज त कमसेकम घरमा बस्थी हामीलाई विश्वास त हुनदेखि त साँच्चैमा घर फर्किएछस् बिन्थी मेरो भोलिदेखि म केही भन्दिनँ त्यसमाथि पनि मनिषा र भिनाजु बस्ने गरेर आउँदैछन् प्लिज आज कहीँ नजादी म धुधारमा मा परे मानिलाई केही गरी मनाइहाले पनि विवाहपछि पहिलोपटक घर आइरहेका प्रभाकर र मनिषालाई केवल मिता र मानिको भरमा छोडेर जान मेरो मन मानेन अझै प्रभाकर प्रति त म यति आभारी थिएँ कि मसँग उसको आभार प्रकट गर्ने शब्दै थिएनन् आधा रातमा हामीलाई पुलिस स्टेशन लगेको थाहा पाएदेखि नै भर्खर बिहे गरेर घरमा भित्रिया स्वास्नी छोडेर ऊ पुलिस प्रधान कार्यालयमा धरना दिन पुगेको थियो जीवना मसँग भन्नुभएको थियो जियाकान्त पुलिस प्रधान कार्यालय अगाडि धर्ना दिएर कराउनेहरूमा सबैभन्दा चर्को आवाज प्रका प्रभाकर छ सुनेर एकै त मैले पत्याउनै सकेको थिइनँ मैले अर्थको कार्यालयमा फोन गरे, मेरो स्वर सुन्ने बितिकै जीवनाश सरले भन्नु भन्नुभयो जियाकान्त यहाँ म छु आनन्द राज्य हुनुहुन्छ त्यसैले तिमी आउन जरुरी छैन त्यसैले पनि दिउँसो घर जानु अघि तिमी यहाँ पसेकै थियो अनि केही जरुरी भयो भने म तिमीलाई फोन गरि नै हाल्छु घरमै परिवारसँग बस्छ आज तिम्रो आवश्यकता यहाँभन्दा त्यहाँ धेरै छ सायद त्यति बेला म प्रेस नजाने सुनेर मानी जानु दङ्ग परे कति बेला आउँछन् रे मनिषाहरू मैले मानिसँग सोधेँ भिनाजुले अलि ढिलो हुन्छ भन्नुभएको थियो उसले भने सात त बजी नै सक्यो मले घडी हेरेर भने म एकै क्षण नेपाल सरकोमा गएर आउँछु हिजोदेखि म्यामको केही खोजखबर छैन जानु त मलाई हस्पिटल पनि पर्थ्यो तर भइगयो आज म तैँले भनेको मानेर कहीँ जान्न मानिको अनुहार उज्यालो भयो उसले उत्साहपूर्ण स्वरमा भने हुन्छ दे त घर पुगेर आ त्यस बेलासम्म र भिनाजु पनि आइपुग्छन् होला म बाहिर निस्कन अघि बढेँ अनि सुन मानिले बिस्तारै भने मैले फर्केर उसलाई हेरेँ उसले अघि बढेर मलाई अगाले अनि फेरि भने दिए हामीलाई गर्व छ कि हामी तसँग जोडिएका छौँ घन्टीको जवाफमा काकीले ढोका खोल्नुभयो म उहाँसँग सन्चो बिसन्चो सोधेर म्यामको कोठातिर लागेँ भित्र पस्न तप्तर म भित्रबाट आइरहेको अतुलको स्वर सुनेर भित्र पस्न हिचकिचाएँ पछि आउँछु भन्ने निदो गरेर म फर्कन लागेको मात्र थिएँ आफ्नो नाम सुनेर त्यहीँ अडिए त्यसरी कुरा भइरहेको ठाउँमा उभिएर कुरा सुन्ने मेरो बानी थिएन तर त्यहाँ त्यसरी अतुलको मुखबाट निस्केको आफ्नो नाम सुनेर म अघि बढ्न सकिन अतुल भनिरहेको थियो अरू म के के र कति सुनाऊ तपाईलाई यो जियाको बारेमा दिदी तपाईँहरू कल्पना पनि गर्न सक्नुहुन्न कि कति गलत मान्छेलाई तपाईहरूले शरण र रा, साथ दिइरहनु भएको छ कसैलाई मान्छे कन्दिन अर्थमा सबैसँग यस्तो व्यवहार गर्छे मानव कि त्यहाँ मालिक नै उही हो हिजोको काण्ड त मैले तपाईँलाई सुनाइहाले दादा आदेशहरूलाई पैंतिस वर्ष लाग्यो अर्थलाई यो पोजिसनमा ल्याउन तर त्यसले आफ्नो मनमानीले अर्थ र अर्थको गोडुलाई एक रातमै पैंतालामा पुर्याइदिए ओ एक धोकाको रोको मैम को प्रतिक्रिया जानने उत्सुकता मैं ढोका को खुले का अतुल उहां स्टूल में बसिखे उप थे बस अतुल वर्ष अर्थ में काम कर दिया गया अनवनका का, कारण अर्थबाट घोक्र्याएर निकाल्नदेखि च्यानल अर्थबाट प्रसारण हुने कार्यक्रममा समेत हस्तक्षेप गर्न बाँकी राख्थेन दिदी मलाई अप्ठ्यारो त लाग्छ भन्दाखेरि तर अब सायद नबनी सुकै छैन के भन्न चाहन्छस् त भूमिका नबाधिभन म्यामले गम्भीर स्वरमा सोध्नुभयो दिदी तपाईँ आफ्नै हातले आफ्नो भाग्य भत्काइरहनु भएको छ तपाईंलाई जियाले भोलि त्यो मौका पनि दिने छैन कि तपाईँ आफ्नो गल्तीमा पछुताउन सक्नुहोस् मतलब तपाईँ लाचार नहुनु भएको भए त सायद तपाईँले पनि देखिसक्नुहुन्थ्यो होला जियाको चर्तिकला तर तर उहाँ कार्यालयमा र बाहिर मान्छेहरूको कुरा सुनेर कान पाकिसक्यो कस्तो कस कुरा कस्तो कुरा हुनुहुने अब ऊ केही हिचकिच तर फेरि आक्रोशपूर्ण स्वरमा भन्यो त्यो त इज्जतदर सम्मान नभएकी चरित्रहीन पैसाको लोभी आइमै त्यसको के कुरा गर्नु तर दादालाई के भएको हो कुनी यो उमेरमा आएर एउटी चरित्रहीन केटीको निम्ति आफ्नो इज्जत र सम्मानको पनि ख्याल नराख्नु भएको कसरी विश्वासघात गर्न सक्नुभयो उहाँले तपाईँसँग आखिर के नै छ र उसमा तपाईँको तुलनामा तर मतीभ्रष्ट भएपछि के गर्नु आफूभन्दा आधा उमेरकी केटीले फसाएपछि म सुन्न नसहन नसकेर अघि बढ्न लागेकी थिएँ कि अचानक गुन्जिएको थपडको आवाजले म रुकिन बाध्य भए खबरदार मेमको सानो तर कठोर कठोरसुर गुन्जियो मेरो सहन शक्तिको अरू परीक्षा नलित जब बोल्न शुरू गरेको थिइस त्यति म निकाल्न सक्थेँ तल यहाँबाट घोक्र्याउँदै तर म हेर्न चाहन्थे कि मेरो भाइ मेरो सहारा मेरो एकमात्र आफन्त आफ्नो निजी स्वार्थ र ईर्ष्यामा कतिसम्म तल खस्न सक्ने रहेछ कति पतन हुन सक्ने रहेछ तैँले त सबै सीमा दिस अतुल पैंतिस वर्षको जवान उमेरदेखि तेरो दिदीको जिउँदो लासलाई काँधमा बोकेर नथाकेको आदेश नेपाललाई 10 वर्षपछि मुख देखाउन अगाडि परेको तैँले दुई तीन महिना नबित्दै चरित्रहीन साबित गरिदिइस् दिदी हजार लाख चोटि बिन्ती गरेर घुर्की देखाएर मर्ने धम्की दिएर आदेशलाई मैले विवाह गर भने आफ्नो चिने जानेकाहरूलाई जानी, जानी आदेशको नजिक हुने मौका दिए तर उसको एउटै भनाइ थियो कि शिवजीलाई सतीदेवीको लास बोझ नभएकै नभए झै मलाई तिम्रो यो लाचारी बोझ भएको छैन त्यसैले मलाई आफूसँग अलग गर्ने कोसिस नगर यदि यस्तो केही गर्यो भने सम्झ तिमी कि तिमीले मलाई बोझमुक्त होइन जीवनदेखि मुक्त गर्दैछौ अतिथि तिमी जुन दिन रूपमा जस्तो रूपमा छौ कमसे कम मेरो साथमा त छौ बस मलाई यति नै भय पुग्छ यस्तो सोच राखेर रा, म अपाहिज जसले दशौं वर्षदेखि उसको शरीरको माग पूरा गर्न सकेकी छैन सँग बाँधिरहन चाहने आदेश नेपालको यति नै औकात देखिस् तैले के आफूभन्दा आधा उमेरकी केटीको लागि मसँग विश्वासघात गर्न सक्ने विश्वासघाती बनाइदिस् उसलाई दिदी त्यो सुदर्शन पुरूष जसको छेउमा उभिन पाएर नै स्वास्नी मानिस गर्वित हुन्छन् उसलाई पैंतिस वर्षको उमेरमा कुनै स्त्री शरीरले आफूतिर आकर्षित गर्न सकेन उसलाई तैँले जन्म दिन नसके पनि सन्तान सम्झेर संरक्षण दिइरहेको बच्चीसँग जोडेर मेरो त माया र चाहनालाई दागदार बनाइदिई तुली जिया आदेश मेरो लागि त्यो सन्तान हो जसको कामना कल्पना र चाहनाले मलाई जिउँदो राखेको छ अनि आदेशलाई दह्रोसँग उभ्याएको छ दिदी यसपटक अतुलको स्वरको कम्पन मैले प्रष्टै महसुस गरे मेरो आँखाबाट बलिद्र आँसु झरे म त्यही भित्तामा टाँसिएर उभिए अनि जिया मेमले स्वप्नेल भन्नु भयो, जियाको बारेमा त के भनौँ म आदेशले जुन उसला दिन उसलाई पहिलो पटक देखेँ त्यही दिन आएर मसँग भन्यो अदिति उसको आँखामा यति तीव्र चमक छ कि त्यसले हाम्रो जीवनको अध्ययारो मेट्न सक्छ म जीवनदेखि यस्तारी विरक्तिएको थिएँ कि मेरो बाँच्ने इच्छा मरेको थियो तर पनि जब, जब, जब आदेशले उसको कुरा गर्यो म भित्र उसलाई हेर्ने इच्छा जाग्यो अनि ऊ आई आत्मविश्वास स्वाभिमान र अपनत्वले धपक्क बलेको उसको व्यक्तित्व अनि उसको त्यो कुरा गराई अतुल मेरो जिन्दगीमा जिया केवल एउटा नाम मात्र होइन ना। अपुति जीवनको सन्देश हो भाँच्ने इच्छा हो साथ हो सहारा हो जसले थामेको भरमा मैले आफ्नो लाचारी र एक्लोपन बिर्सिदिए त्यही जियाको चरित्रलाई तैँले यति सस्तो कसरी बनाइदिसी तँलाई के थाहा छ सम्बन्धको परिभाषा तैँले मानेको नै कहिले छस् नत्र केही चेयरमा छोडेर गएकी दिदीको लाचारीले तँलाई यत्रो वर्ष विदेशमा बसिरहन दिन्थ्यो त आज आएर आदेशको खराबी मलाई सुनाउन बसेको छस् तर कहिले सोचेको छस् कि तेरि यो अपाइज दिदीलाई आदेशले बोझ मानेर घरबाट निकाली निकालिदिएको भए आज कुन पार्टीमा कुन मन्दिरको प्राङ्गणमा भिख मागिरहेकी हुन्थे म मा। तोली अपाहिज त म दुनियाँको लागि छँदै थिएँ तर तेरो नजरमा म अन्धो र बहिरो पनि रहेछु त्यसले आज साबित गरिदिइस् मेमको आँसुमा डुबेको स्वरले मेरो अन्तरमन छियाछििया भइरहेको थियो तर म भित्र पसेर मेमलाई सान्त्वना दिन सक्ने स्थितिमा थिएन दिदी मलाई मौका त दिनुहोस् बोल्ने कि म यो शब अतुलले बोल्ने कोसिस गर्यो तर म्यामले उसलाई पिचेमा रोक्दै कठोर स्वरमा भन्नुभयो मैले तलाई पहिले जति मौका दिएँ त्यसैको लागि मलाई आजीवन अफसोस रहनेछ अब त यही एउटा उपकार गरिदेकी आइन्दा मलाई आफ्नो अनुहार नदेखा दिदी त्यसो नभन्नुहोस् प्लिज अतुल साँच्चै नै मलाई जन्माउने आमाले तँलाई पनि जन्म दिएका हुन् भने बेन्ती मेरो मलाई अब आफ्नो मुख नदेखा मही समझनी छु कि मेरा ती खेर गएका गर्वसँगै तेरो पनि अस्तित्व उठिसकेको छ यो संसारबाट यसपटक अतुलको थरथराई स्वरमा अथ पीड़ा थियो म चाहन्न कि तँलाई हेरेर तेरो कुरा सम्झेर म आफैसँग घृणा गर्न थालु निस्की गइहाल म तेरो उपस्थिति मेरो जिन्दगी मेरो घर त के यो सहरमा पनि चाहन्न म्याम आफ्नो दुवै हातले अनुहार छोपेर रुनुभयो अब म अझै त्यही उभिरहन सकिन आँसु पुसेर भित्र पस्न लागे कि मेरो छेउबाट अतुल बाहिर निस्कियो म उसलाई देखेको नदेखी गरेर अघि बढेँ म्याम अझै रोइरहनु भएको थियो म गएर म्यामको अगाडिको स्टुलमा बसेँ अनि आफ्ना दुवै हात उहाँको घुँडामा राखेर बिस्तारै बोलाएँ म्याम उहाँले अनुहार उठाएर मलाई हेर्नुभयो अनि काँतर स्वरमा भन्नुभयो देख्यौ त जिया जुन भाइलाई मबाट अलग गर्यो भनेर म सधैँ आदेशसँग झोकडा गर्थे आज ऊ भाइले मलाई आदेशसँग अलग गर्न कुनै कसर छोडेन यो पनि नसोचेर कि म त उसको छायाभर हुँ ऊ बिना मेरो कुनै अस्तित्व नै कहाँ छ र म्याम उसको कुरालाई किन मन दुखाउनुहुन्छ फेरि गल्ती त जसँग पनि गल्ती होइन जिया पाप गरेको छ उसले गल्ती त फेरि पनि सुधार्न सकिन्छ माफीको अपेक्षा गर्न सकिन्छ तर पाप पापको त खालि दण्ड भोगिन्छ जस्तो कि म भोगिरहेछु गर्दै नगरेको पापको म्यामले आक्रोशित हुँदै भन्नुभयो तर हामीले यो पनि बिर्सन हुँदैन कि गल्तीको माफी त त्यही पनि हामी दिन कोसिस गर्न सक्छौँ तर पापको दण्डको हक केवल भगवानलाई नै छ मैले बिस्तारै भने तर जिया जिया म म्याम म तपाईँको कुरा काटिरहेछु मलाई माफ गर्नुहोला मैले उहाको कुरा काट्दै भने तर कसले के भन्यो कसले के गर्यो भन्यो भन्दा पनि हामीले के भनिरहेका छौँ के गरिरहेका छौँ त्यसमा विचार भने सायद हामीहरू अरूले गरे जस्तै गल्ती गर्नबाट बच्न सक्छौँ मतलब घरको आश्रय भन्दा पर परिवारको आफ्नोपन बिना ठुलोमा भएको मान्छेसँग सम्बन्धको परिभाषा र मर्यादाको अपेक्षा राख्नु के हाम्रो नै गल्ती होइन र जिया तिमीले उसको कुरी सुनेकी छैनौ सायद त्यसैले तिमी यस्तो भन्दैछौ यदि उसले म्याम उसले के भन्छ मलाई त्यसको केही मतलब छैन फेरि कसैले गलत भनेर मान्छे गलत हुने त होइन गलत हुनलाई त गल्ती गरिएको हुनुपर्छ त्यसैले अरूले गलत भनेकै भरमा कुनै गल्ती नै नगरी आफूलाई सजाय दिनु मूर्खता होइन र जिया मान्छेहरूको हरेक चिजलाई हेर्ने भिन्दाभिन्दै दृष्टिकोण हुन्छ त्यसैले यो कहाँ जरुरी छ कि तपाई मलाई सही लागेको चिज अरूलाई पनि सही नै लाग्नुपर्छ त्यसैले केवल आफूले गलत ठरियाएको चिजको लागि उसको दृष्टिकोण नै नबुझी उसलाई सजाय दिनु न्यायसङ्गत हुन्छ जस्तो मलाई त लाग्दैन मैले बिस्तारै भने तिमी जेसुकै भन जिया म्यामले दृढ स्वरमा भन्नुभयो म त्यो कुलङ्गारलाई घरमा राख्न सक्दिनँ त्यसको अनुहार हेर्न चाहन्न म तर म्याम घरबाट निकाल्नु परिवारमा सामेल नगराउनु सजाय दिनु हो भने त्यो त तपाईँ धेरै पहिलेदेखि दिँदै आइरहनु भएको छ उसलाई जिया म्यामको स्वर बिस्तारै थरथर आयो सरभन्दा बाहिर त ऊ यसै पनि छँदैछ अब उसलाई सजाय दिएर यति टाड़ा पनि ननिकाल्नुहोस् कि उसले फर्केर आउने बाटै बिर्सियोस् जियाकान्त म्या मेरो हात समातेर रोइदिनु भयो तिमी नै भन म के गरौं यति विष खोलेको छ उसले मेरो मनमा कि लाग्छ अब यो सङ्गलो हुनै सक्दैन कसरी माफ गरौँ म त्यो अपराधीलाई जसले मेरो मातृत्वलाई नै लज्जित गराइदिएको छ जिया ठूलो हुनुको मर्यादा यसैमा छ कि ठुलाले माफ गरिदिन सक्छन् अनि सानो हुनुको फाइदा यही हो कि सानाले माफीको हक पाएका हुन्छन् म्याम तपाई उसलाई सजाय दिनै चाहनुहुन्छ भने उसलाई जिम्मेवारी दिनुहोस् बोझ दिनुहोस् यसरी बान्नुहोस् उसलाई कि उम्कन नपाओस् मुक्ति हुन नपाओस् एक्लै बिना जिम्मेवारी बहतारी रहेको मान्छेको लागि मेरो सोचाइमा जिम्मेवारी दिनु जस्तो ठूलो सजाय अर्को कुनै हुनै सक्दैन मैले भने म्याम वल्ला परेर मलाई हेरिरहनु भयो मलाई पनि थाहा छ ठूलो हुनु सरल छैन तर फेरि मर्यादा त पालन गर्नै पर्छ अब तपाईँ नै भन्नुहोस् के गर्नुहुन्छ उसलाई सजाय दिएर यदि ओ आज जे छ त्योभन्दा पनि खराब भयो भने त्यस बेला पनि दुःख त तपाईँहरूलाई नै बढी लाग्नेछ त्यसैले सजाय दिन छोडेर सुधार्ने सपार्ने कोसिस गर्नुहोस् फेरि पनि सुध्रेन भने उखानै त सर कि कुकुरको पुच्छर बाह्र वर्ष ढुङ्ग्रोमा राखे पनि सोझै हुँदैन भनेर त्यसपछि जे मन लाग्छ त्यही गर्नुहोस् तर त्यसबेला तपाईँलाई यो सन्तुष्ट त हुन्छ कि तपाईँले त्यो कुकुरको पुच्छरलाई सिधा बनाउने कोसिस त गर्नु भएको थियो कमसे बाकी उसको भाग्य मैले वातावरण हल्लुको बनाउने उद्देश्यले के मुस्कुराउँदै भने म्याम निकै बेर घोरिनुभयो अनि फेरि मेरो आँखामा हेरेर भन्नुभयो एउटा कुरा सोध्छु इमान्दारीपूर्वक जवाफ दिन्छु मैले स्वीकृति स्वरूप टाउको हलाएपछि उहाँले बिस्तारै सोध्नुभयो अतुल मेरो भाइ हो त्यसैले तिमी यो सब भनिरहेकी छौ या तिमी यही सोचाइ राख्छौ सो उसप्रति म एकैक्षण हिच्की तर फेरि म्यामको आँखामा हेरेँ अनि भने मेरो सोचाइमा हरेक मान्छेले दोस्रो मौका पाउनै पर्छ चाहे फेरि त्यो अतुल होस् या कालो चोर तर यि पाई मौकामा मौका मानिस मानस सुध्र चाहे तो मंला भन्स जाति को अपमान कर एक पट खाड़ खसिक अनुभव भईसे फेरीपिन हामफाल जाने लिंक्भंदा पुरीदिन् बेस हंस अहांसम मेरे अतुलप्रति को सोचाई को कुरा मैं माफ कर मैम तर जुन भाई आपने एकमात्र दीदी को सहारा न सही सातनी बन्न सकते उसको अस्तित्व महत्वपूर्ण निकी उप्रति कन सोचाई राखं मेम स्तब्ध मलाई हेरिरहनुभयो मैले टाउको झुकाएँ बाहिर उभिरहेको अतुल आँसु पुस्ती तल झर्यो भोलिपल्ट प्रभाकर र मनिषालाई बिदा गरेर म अर्थमा पुग्दा निकै ढिलो भइसकेको थियो त्यसो त मैले जीवनाशरलाई फोन गरेर भनेको थिएँ तर पनि मलाई अप्ठ्यारो महसुस भइरहेको थियो आदरणीय श्रोताहरू तपाईँको रेडियो तपाईँको आवाज रेडियोभिजन एकानब्बे दशमलव समयका हर्चको तरंगमा यो रात्रिकालीन प्रस्तुति कार्यक्रम स्पर्श सुनिरहनु भएको छ कार्यक्रम स्पर्शमा सा हामी साहित्यकार सानु शर्माको उपन्यास अर्थको बाह्रौं श्रृंखलाको वाचन गरिरहेका छौ कार्यक्रम स्पर्शका यसअघिका श्रृंखलाहरू पनि तपाईँहरू सुन्न चाहनुहुन्छ भने हाम्रो फेसबुक पेज स्पमा हामीले राखेका लिङ्कहरूमा क्लिक गरेर डाउनलोड गरेर सुन्न सक्नुहुनेछ कार्यक्रम स्पर्शका प्रत्येक श्रृंखलाहरू नेपाली अडियो बुक एप्लिकेशन मार्फत पनि तपाईंले सुन्न सक्नुहुनेछ आदेश सरको अनुपस्थितिमा त्यो पनि यति विवादास्पद स्थितिमा म हिजोको लगभग सिंगै दिन र आज पनि यति ढिलोसम्म कार्यालयमा थिएन आफैलाई लजित हुँदै म आफ्नो क्याबिनतिर लागे आदेश सरको कार्यालयको ढोका खुल्ला देखेर म भित्र पसे सरलाई उहाँको चेयरमा देखेर मैले सुखद आश्चर्यले विपुर हुँदै भने सर तपाईँ कति बेला आउनुभयो मैले त थाहै पाइनँ मैले तिम्रो रेजिग्नेसन लेटर भेटेँ एन्ड आई एक्सेप्टेड यु मेको नाउँ उहाँले टाउको नउठाएको भन्नुभयो सर अगाडि म केही बोल्न सकिनँ मलाई त त्यो लेटरको यादै थिएन अहिले सरले भनेपछि मात्र मैले सम्झेँ कि मैले विद्रा शर्माको अन्तर्वार्ता प्रसारण गर्न जानु अघि त्यो चिठी सरको टेबलमा राखेकी थिएँ कतिबेलासम्म त म सरले भनेको कुरालाई मजाक सम्झेर त्यही उभिरहे तर सरले टाउको उठाउनु म भारी मनले त्यहाँबाट हिँडे जियाकान्त सरले उस्तै गम्भीर स्वरमा भन्नुभयो मिटिङ हलमा मिटिङ सुरु हुनै लागेको छ जान्दा जाँदै मिटिङ एटेन्ड गरेर जाऊ मैले फर्केर सरलाई हेर्ने हिम्मत गर्न सकिन् साँच्चै नै यो अन्तिम दिन थियो त अर्थमा मेरो मेरो मनले मान्नै सकेन मलाई सुन्दै लाग्थ्यो कि म त अर्थसँग यसरी जोडिएकी छु कि म मरेर पनि यो अलग अलग हुनै सक्ने छैन तर अनायास मेरो मनमा आक्रोश उमलियो कसरी सक्नुहुन्छ सरले मलाई यति सजिलैसँग अर्थबाट अलग गर्न मेरो कुन गल्ती कुन अपराधको आधारमा मेरो आँखामा आँसु आउन तत्पर भयो म दौडेर लेडिज कक्षभित्र पसेँ हातमुख धुँदै आँसु पखाल्दै म निकै बेर त्यहीँ बसिरहेँ तर्क वितर्क गर्दै मनलाई सम्झाइ बुझाइ गरेर म बाहिर निस्किएँ मिटिंग में सम्मिलित होने मेरे कने ईच्छा थे ढोका निस्कने बितीक पछाड़ी जीवनास्र ने बोलाउन भय मैं सुने को नसुने झी अघि बढ़ी रहें तर जीवनाश सर मेरे हाथी सत्न आईपुग् भोन कस्तो नसुने कि कराएर घाटी नहीं सुक्य मेरे वहां भन्नभु सरी सर मरू नई के सोचिखके थे सात कम सोचने कर जियाकांत जिम्मेवारी तईर उमेरभंदा ठूल छ कम से कम सोच को बोझ तो कम कर वहां स्नेहपूर्ण स्वर में मेरो मन धुरू धुरु रोयो उहाँको आफ्नोपन देखेर तर मैले आँखामा आँसु प्रकट हुन दिइनँ त्यसपछि कैयौं बहाना बनाएर टार्न खोजे पनि उहाँले मलाई छोड्नु भएन हार भएर म उहाँसँगै मिटिङ रूमभित्र पसे आदि स्वर नआउँदासम्म त्यहाँ जम्मा भएकाहरू हल्लाखल्ला गरिरहे कतिले मलाई मेरो निर्भिकताको लागि बधाई पनि दिए जसको कारण आज विद्रोहमान जस्तो नराधम जेलमा थियो म केवल सुने को बाहना करबक म भि ये कोलाहल मचीक थी कि सुनी नई रहें यो लगी कि दुनियास काटि अलग थलग भाई थी आदेश सर तवेश तरह मेरे टाउको वहां शुरू कर संज्ञा शून्य त्यत्तिकै बसी निकै बेरपछि मेरो छेउमा बस्नु भएको जीवनाश सरले मलाई घच्याएपछि मैले टाउको उठाएर हेरेँ आदेश सर भन्दै हुनुहुन्थ्यो अर्थलाई यहाँसम्म ल्याइपुर्याउनमा जति मेरो योगदान छ त्योभन्दा कैयौं गुणा बढी योगदान तपाईँहरूको छ तपाईँहरूको कड़ा मेहनत निष्ठा र इमान्दारिताले नै अर्थलाई सही अर्थ दिएको छ तीस वर्ष अघि चार पेजमा छापिने अर्थले तपाईँहरूकै साथ र सहयोगले सोह्र सोह्र पृष्ठ शनिबार बीस पृष्ठमा फैलिने मौका पाएको छ अर्थ डायरी साप्ताहिक अर्थ द मर्निङ च्यानल अर्थका यसका जति पनि हागाबिगा छन् तपाईँहरूकै पौरख र पुरूषार्थका कारण फैलिन र मौलाउन पाएका छन् म तपाईँहरू सबैप्रति आभारी छु जो अर्थसँग पूर्ण निष्ठा र इमानदारीपूर्वक जोडिनु भएको छ मेरो हरेक गाह्रो अप्ठ्यारो स्थितिमा पनि दृढतापूर्वक मेरो साथमा उभिनु भएको तपाईँहरूले आज पनि मलाई एउटा अप्ठ्यारो स्थितिबाट उकास्नु भएको छ जियाकांत को हक में भोट दी जियाकांत मेरो बनाणय स्वागत करें मा सुनी रहें तर तो भनाई को अर्थ बुझीन सबले ताली बचाए तर मकई बसि ताली को गडगडाहौट शांत भैप भन्नभ्य यहाँ हुनुभएका थुप्रै पुराना अनुभवी तथा परिपक्क सहयोगीहरूलाई छोडेर जियाकान्तलाई छान्नुको पछाडि मेरो केवल यही स्वार्थ छ कि राजाको पछि युवराजले गद्दी सम्हालेझै म पछि म चाहन्छु कि अर्थको हरेक जिम्मेवारी जियाकान्तले सम्हाल हुन् उसको योग्यता निर्भीकता निष्ठा र इमान्दारीको बारेमा भोलि भनिरहनको लागि केही बाँकी नै रहँदैन म तपाईहरूसँग यही अपेक्षा राख्छु कि तपाईहरूको मार्गदर्शन र सहयोगमा स्वाय। जियाकान्तलाई यो जिम्मेवारी सम्हाल्न कुनै गाह्रो हुनेछैन सजग मा भए मानह मैले बल्ल उहाँले भनेका कुराहरूको अर्थ बुझे बुझ्ने बित्तिकै म तीव्रताका साथ विरोधको लागि उठेँ तर जीवनाश मलाई तानेर बसाउँदै भन्नुभयो चुपचाप बस्छ पचहत्तर प्रतिशत भोट तिम्रो हकमा भए पनि बाँकी पच्चीस प्रतिशतले मौका कुरिरहेका छन् त्यसैले यहाँ त्यस्तो केही नबोला जसले तर सर यो गलत हो मैले असम्मति जनाउँदै भने तपाईँहरू जस्ता अर्थको जगदेखि अर्थलाई काँध दिँदै आउनु भएको मान्छेहरू यहाँ हुँदाहुँदै म अनुभवहीन अपरिपक्व मान्छेले यो जिम्मेवारी कसरी उठाउन सक्छु प्लिज सर आदेश सर तपाईले भनेको सुन्नुहुन्छ तपाई, सुन तपाई रोक्नुहोस् उहाँलाई यो गलत निर्णय गर्नबाट कम राउनु जियाकान्त जी जीवना सरले गम्भीर स्वरमा भन्नुभयो यहाँ प्राय सबैले यही सोच राख्ने भएर नै हाम्रो देशको यो दुर्दशा छ अनुभव र परिपक्कताले मात्र केही हुनेवाला छैन ह्विलचेयरमा बसेको अनुभवी परिपक्क तर असक्षम वृद्धलाई उसको अनुभवले रेस जिताउँदैन रेस जित्नलाई त दौड़न सक्ने क्षमता र जित्न सक्ने जोसले भरिएको जवान शरीर नै चाहिन्छ हामी जस्ताको त यही जिम्मेवारी हुनुपर्छ कि हामी हाम्रो अनुभवले तिमीहरूलाई सिक्ने मौका दिएर तिमीहरूको मार्गदर्शक भएर नयाँ पुस्ताले डुर्याएको गोरेटोमा गौरवका साथ गर्दन ठडियाएर अघि बढौं ताकि आउने पुस्ताले हाम्रो नाम सम्मानका साथ लिन सकुन् नत्र त सबै दाँत झरिसकेर पनि सुनको बिस्कुट चपाउने प्रलोभनमा आफ्नै मुखलाई रक्तामै पारेर कुनै नर्ठ भच्छी जस्तै सबैको तिरस्कार र अपहेलना बटुल्दै यसरी मर्नुपर्ने हुन्छ कि आफ्नै सन्तानले पनि लाम नाम लिन हिचकिचाउनु पर्ने हुन्छ मेरो आँखामा उहाँप्रति अपार समानसल्क्यो म उहाँलाई आदरणीय त सधैँ मान्थे तर अहिले यति बेलाको त कुरै अर्को थियो त्यसपछि मेरो लाख विरोधको बीरुद विरुद्ध म अर्थको सम्पादक भएँ बधाई दिनेहरू कतिको अनुहारमा साँचो खुसी थियो भने कतिको अनुहारको रंग उडेको थियो जीवनाश सरले मेरो टाउकामाथि हात राखेर भन्नुभयो आशा छ यो जवान जोसले मेरो वृद्ध अनुभवलाई लज्जित हुने मौका दिने छैन मेरो आँखामा आँसु भरियो मैले उहाँको हात थामेर अवरुद्ध स्वरमा भने तपाईँलाई पहिल्यै थाहा थियो थियो तर तपाईँले मलाई केही भन्नु किन आदेश सर यस्तै चाहनुहुन्थ्यो हिजो साँझ एयरपोर्टबाट यहाँ आउने उहाँले मर यहाँ भएका अरू कर्मचारीसँग कुरा गरेर आजको मिटिङको सूचना सूचना पार्टीमा टास्न लगाउनु भएको थियो जियाकान्त घोषणा आज भए पनि आदेश सर म र म जस्ता अरू कर्मचारीहरूका लागि तिमी ओहिले सम्पादक बनिसकेकी थियो उहाँले भन्नुभयो म केही बोल्न सकिन् पछि सरको कोठामा गएर उहाँ मात्र हुँदा मैले भने म खुसी छैन सर किनकि तपाईँको यो निर्णय मलाई माफ गर्नुहोस् तर यो मैले यो निर्णय तिम्रो खुसीको लागि नभएर अर्थको भलो र आफ्नो खुसीको लागि गरेकै हुँ जियाकान्त सम्झ यो तिम्रो त्यो बहादुरीको इनाम हो जुन मैले दुई वर्ष अघि गर्न सकिनँ तर आज तिमीले गरेर देखाइदियो सरको स्वरमा पश्चताप झल्केको मैले प्रष्टै महसुस गरे कुन बहादुरी सर मैले उत्सुक हुँदै सोधेँ मलाई त मैले त्यस्तो केही गरेको यादै छैन फेरि तपाईँ जियाकान्त उहाँले मेरो आँखामा हेरेर भन्नुभयो दुई वर्ष अघि धोबीघाटमा भएको विश्वराजको हत्याको बारेमा सत्य थाह हुँदाहुँदै प्रमाण हुँदाहुँदै मैले त्यो खबर त्यो सत्य अर्थमा छाप्न सकेको थिइनँ सर मेरो आँखा अविश्वास बोकेर च्यातिए मैले सरले भनेको कुरा पत्याउन सकिन देखिउ त कति कमजोर कति स्वार्थ छ यो आदेश नेपाल भित्रबाट उहाँले कातर स्वरमा भन्नुभयो तर त्यो मैले मेरो लागि गरेको थिइनँ उनीहरूले अदित्यलाई तेजापले जलाइदिने धम्की दिएका थिए अनि तपाईँ उनीहरूको धम्कीसँग डराउनु भयो म आक्रोशपूर्ण स्वरमा कराए त्यो खाली धम्की थिएन सुरक्षाको कडा व्यवस्था गर्दा गर्दै पनि दुई पटक उनीहरूले घरभित्र पसेर एक पटक त बिहान बिउ जँदा बेड साइड टेबलमा तेजाबले फरिएको भाँडो थियो जिया मेरो विश्वास गर त्यो धम्की मेरो ज्यानका लागि भएको भए म प्रवाह गर्ने थिइनँ तर त्यो धम्की अतिथिको लागि थियो जो पहिलेदेखि यतिका सजाय भोगिरहेकी छन् मैले उनको लागि अरू कुनै सजायको कल्पनै गर्न सकिनँ ती कमजोर क्षणहरूमा मैले सत्यलाई मारेर अतिथिलाई बचाउने निर्णय गरेँ तर त्यो सत्यसँगै म भित्रको आदेशलाई पनि मारिदिए सायद त्यसैले म मेरो गुरु मेरो आदर्श वेदराज सरको अगाडी पर्न सकिनँ आफैसँग नजर बचाउँदै पश्चताप गर्दै मैले यी दुई वर्ष कसरी बिताएँ त्यो मलाई नै थाहा छ तर आज तिमीले अर्थमा सत्य छाप्ने प्रसारण गर्ने हिम्मत गरेर मलाई म भित्रको फेरि एकपटक जीवित तुल्य दिएकी छौ वेदराज सरमा मेरो गुरू भए पनि गुरुदक्षिणा तिमीले दिएकी छौ त्यसैले त भनेको जिया अर्थको जिम्मेवार पदमा म जस्तो कुनै कमजोर मान्छेको होइन बरु तिमी जस्तो आँटिलो र सत्यको साथ दिन नहिचकिचाउने मान्छे हुन जरूरी छ ताकि बोली फेरि अर्थले अर्को कुनै सत्यलाई निरर्थक नबनाओस् सरको आँखामा साँचै नै पश्चतापको आँसु थियो मेरो मन भारी भयो तर पनि मैले तटस्थ स्वरमा सोधेँ सर एउटा प्रश्नको उत्तर म तपाईँसँग चाहन्छु उत्तर सही गलत जी होस् मलाई परवाह छैन तर म तपाईँबाट सत्य र इमान्दारीको अपेक्षा भने अवश्य गर्छु म एकै क्षण एक रोकिए अनि भने यो पटक पनि मेरो ठामा तपाईँ नै हुनुभएको भए के गर्नुहुन्थ्यो सरले एक सेकेण्ड पनि नसोची मेरो आँखामा हेरेर भन्नुभयो अदिती मेरो कमजोरी नै सही जियाकान्त पटक पटक मर्दै बाँच्ने हौसला म भित्र छैन एकपटकको गल्तीको लागि यति पश्चताप गरिसके कि अब अर्को गल्तीको गुन्जायस नै कहाँ छ र मृत्यु जति नै भयावह भाय, होस् म पटक मर्न चाहन्छु आत्मालाई मारेर पटक पटक मर्ने अनुभव त मैले गरिसकेको छु यी दुई वर्षहरूमा अब त त्यो गल्ती दोहोर्याउन भन्दा अरू कुनै पनि सजाय भोग्नमा पछि पर्ने छैन मेरो विश्वास गर मलाई विश्वास छ सर मलाई तपाईँमाथि पुरा विश्वास छ मैले दृढ स्वरमा भने सरले टाउको झुकाएर आँसु पुस्नुभयो त्यसपछि सर र म अस्पताल गयौं विनितलाई अझै होस आएको थिएन उसको स्थिति अझै चिन्ताजनक थियो तर बेत्रा शर्मा र मेघना पहिलो दिन जस्तो चिन्तित र दिनहीन अवस्थामा थिएनन् मलाई देख्ने बित्तिकै आएर मलाई अकाल्दै भनिन् तपाईँ दुनियाँको लागि जे भए पनि हाम्रो जिन्दगीमा त भगवान बनेर आउनु भएको छ म बयान गर्नै सक्दिनँ कि तपाईँको साहस र साथले हामीलाई कत्रो ठूलो खाडलबाट उकासेको छ अब सायद वर्षौंपछि हामी नडराइकन सास फेर्न सक्छौं धन्यवाद जी आखन्त भिदरा सरले मेरो हात थामेर भन्नुभयो अस्तिसम्म लाग्थ्यो कि यो मेरो मुर्दाहरूको बस्तीमा केवल म विनित्र मेघना मात्र जीवित रहन गुहार लगाइरहेका थियौं तर हिजोदेखि हाम्रो हालखबर बुझ्न आएका हजारौं मान्छेहरूलाई देखेर लाग्यो कि हाम्रो गुहारले त होइन अपितु तिम्रो बहादुरी र निर्भिकताले यी मुर्दा आत्माभित्र प्राण फुकिदिएको छ अब त मलाई विनितको पनि चिन्ता लागिरहेको छैन किनकि एउटा विनितको बलि दिनाले मान जस्तो अधमले सजाय पाउन सक्छ भने म सोच्नेछु कि मेरो छोरोको मर्नु पनि सार्थक भयो त्यसो नभन्नुहोस् सर विश्वराजको रगतको टाटो अझै सुझिसकेको छैन तपाईँ विनितको अहितको कुरा नगर्नुहोस् उस। उसलाई केही हुँदैन भरोसा राख्नुहोस् राखेको छु भगवान्ट पनि उठिसकेको भरोसा तिमीमाथि राखेको छु तिमीले नभने पनि आज मलाई तिम्रो परिचय राम्ररी थाहा छ जियाकान्त अनि मैले जन्म दिन नसके पनि तिमी जस्तै बीरङ्गना छोरीलाई जन्म दिने बाबुआमाथि गर्व छ मलाई वहां को स्वर को अपनत्व ने मेरे अंतरमनसम स्पर्श कर मैं कहीं बात लगे कि मैं क्तो ठूल काम करे थे जिसको मेरे तत्रो बाह बाई होस तो, तो अर्थ को जिम्मेवारी थी अर्थसंग जोड़ कारण मेरे कर्तव्य थियो ते खबरला छाप् तरप विद्रोहमान प्रकरण इसी चर्की को तीसे तीसे चर्चा को विषय बनी रहे थे बधाई को पात्र बनीरकी थीं जुन किटक्क मनपरी रहेन चौथो दिन बल्ल बिनित पूर्ण होसमा आयो डाक्टर डाक्टरहरूले उसलाई चिन्ताजनक स्थितिबाट बाहिर भएको घोषणा गरे मैले आफू माथिबाट एउटा ठूलो बुझ पछिएको महसुस गरे फूलिएर विनितलाई हेर्न जाने उसको सुस्वास्थ्यको कामना गर्नेहरूको भीड़ अस्पतालमा अझ कम भएको थिएन यसरी जानेहरूमा अतुल पनि एकजना थियो जसलाई त्यहाँबाट निस्कदै गरेको मैले आफ्नै आँखाले देखेकी थिएँ पछि मेघना र बेत्रा सरले भनेर मैले थाहा पाएँ कि ऊ त्यहाँ आफ्नो त्यो गल्तीको माफी माग्न आएको थियो उहाँहरूसँग का जसको कारण आज विनीत अस्पतालमा थियो तर अब बेत्रा सर र मेघनालाई कसैसँग केही गुनासो थिएन जब मैले अर्थमा छापिएको त्यो खबरको बारेमा विनितसँग माफी मागेँ ऊ केटाकेटी जस्तै रोइदियो बोल्न केही सकेन केवल हात जोडेर आँसु छारिरह्यो केही दिन यत्तिकै बिते आँसीको विवाहको दिन पनि अब नजिक आउँदै थियो त्यसैले ऊ किनमेलमै व्यस्त थिए म उसलाई साथ किच -किच दिन त चाहन्थे तर व्यस्तताको कारण समय निकाल्न सक्थिन आशी किचकिच त गर्थे तर फेरि मेरो बाध्यता महसुस गरेर चुप लाग्थे म प्राय दिनको एकपटक अस्पताल पुग्ने गर्दथे तर अब विनित पूर्ण स्वस्थ थियो र कुनै पनि बेला घर जान सक्थ्यो आदेश सर एकदमै चिन्तित देखिन थाल्नु भएको थियो यस्तोमा मैले आशीको विवाहको लागि विराटनगर जाने अनुमति मागेपछि उहाँले अझै चिन्तित हुँदै भन्नुभयो जियाकान्त समय एकदमै ठिक चलिरहेको छैन यस्तोमा तिमी घरभन्दा त्यति टाढा सर मैले आफूलाई रोक्न सकिनँ अत उहाँको कुरालाई बिचैमा काटेर सोधेँ के भइरहेको छ त्यस्तो जसले तपाईँलाई यति चिन्तित बनाइरहेको छ सबै ठिक त छ उहाँ झनै विचलित हुनुभयो अनि मलाई हेर्नबाट बस्दै भन्नुभयो के भएको छ र सबै ठिक छ के हुन सक्छ र तपाईँ भन्नुहोस् सर तपाईँ किन यति चिन्तित देखिनुहुन्छ म कहाँ उहाँले केही हाँस्न खोज्दै भन्नुभयो कहाँ चिन्तित छु म त खालि तिमी एक्लै कहीँ धम्कीपूर्ण फोनहरू त आउन थालेको छैन कहीं कसैले किन मेरो कुरा पुरा नहुँदै उहाँले उत्तेजित स्वरमा सोध्नुभयो कहीँ तिमीलाई पनि उनीहरूले धम्की दिइरहेका त छैनन् मेरो शङ्का सही थियो फोन मलाई मात्र होइन उहाँलाई पनि आइरहेको थियो जुन दिनदेखि विद्रोहमान जेल गएको थियो त्यही दिनदेखि एस्ता धम्कीपूर्ण फोन नोट्सहरू मलाई आइरहेको थियो तर म वास्ता गरिरहेको थिइनँ सरले तिति धेरै चिन्तित देखेर मलाई आश्चर्य लाग्यो कि एउटा विद्रोहमा जस्तो मान्छेले आदेश नेपाललाई डराउन सक्छ र सरकार यसमा यसरी डराउनु पर्ने कि सर मैले आफ्नो आश्चर्य समेट्न नसकेर भनिदिए मलाई त कहिले लाग्थेन कि हजारवटा विद्रोहमान मिलेर पनि तपाईँलाई डराउन सक्छ तर तपाईँ त झियाकान्त निरता र मूर्खतामा जुन अन्तरमा आज भेटिरहेको छु त्यो आज तिमीले भेट्न सक्दैनौ किनकि तिमी निरता होइन मूर्खता देखाइरहेकी छौ टोक्ने कुकुरलाई बसमा ल्याउन अरू पनि उपाय हुन्छ तर डर लाग्दैन भनेर त्यसमाथि झम्टन जानु मूर्खता सिवा केही होइन त्यस्तै विद्रोहमानको डर नमान्नु छुट्टै कुरा हो तर उसको धम्कीलाई वायत मानेर कुनै खातिरमा नल्याउनु पनि मूर्खता नै हो घरमाथि कराउने बाघ आँगनमा आइपुग्दैन भनेर ढुक्क बस्नु कसै गरी पनि बुद्धिमानी ठहरिँदैन तर सर ऊ त जेलमा छ उसका आउरे बााउेसँग पनि यसरी डराएर हामी कसरी बाँच्न सक्छौ के एउटा विद्रोहमान त्यति शक्तिशाली हुन सक्छ कि ऊ पुलिस प्रशासन सबैलाई छकाएर बदलाएको झोकमा हामीलाई हानि पुर्याउन आउन सक्छ मलाई त लाग्दैन हाम्रो देशको सुरक्षा व्यवस्था त्यति कमजोर छ मैले भने उहाँको ओठमा एउटा उदास मुस्कान उदायो उहाँले विस्तारै भन्नुभयो भुइँचालो कति शक्तिशाली थियो भन्ने कुराको अनुमान भुइँचालो रोकेपछि त्यसको उजाडेको बस्तीको दुर्गति देखेर मात्र थाहा हुन्छ थाहा छैन त्यसबेला उहाँको स्वरमा अनुहारमा कुन भाव थियो जसले मेरो समेत मन चिसो बनाएकै क्षण त्यसपछि एउटा लामो बहस अनि बल्ल आफ्नो राम्रो ख्याल राख्ने चनाको रहने निर्देशनका साथ सरले तीन दिनको लागि अन्य नै सही आशेको विवाहको लागि विराटनगर जाने अनुमति दिनुभयो मलाई म काठमाण्डु भित्रिएको लगभग नौ दश वर्षपछि काठमाण्डु बाहिर निस्कने उत्कण्ठा र घर छोड्ने चिन्ताको मिश्रित भाव लिएर आशीको विवाहमा जाने तयारीमा जान, जान, लागे आदरणीय श्रोताहरू एतिन्जेसम्म हामीले वाचन गरेको उपन्यास साहित्यकार सानो शर्माको उपन्यास अर्थको वाचन थियो आजको श्रृंखलामा अर्थको वाचन यति नै अर्को साता अर्थको बाँकी अंशको वाचन लिएर हामी फेरि उपस्थित हुनेछौ तपाईसँग पनि कार्यक्रम स्पर्शका लागि उपयुक्त कृतिहरू छन् त्यसै गरी गद्य सामग्री छन् भने तपाईंले हामीलाई पठाउन सक्नुहुनेछ